Welcome to back again just for your enjoyment. Mane din wa bajeko tarfaba ta अब चाहिँ नि अब यो ब्रेकको समय पनि सकिसकेको छ हाम्रा राजनाति अब चाहिँ नि मुसुकै चाहिँ नि हाँसेको हाँसे हाँसेको हाँसेँ कति हाँस्दै कहिले काहीँ त हाँस्दा हाँस्दै भुँडी जालन नि त हुन्छ क्या र अब पनि फेरि चाहिँ नि तपाईँसँगै चाहिँ रहनलाई तपाईँसँगै चाहिँ फेरि कुराहरू साँच्नलाई हामी चाहिँ नि उपस्थित भइसकेका छौँ हेर्नुहोस् उपस्थितिकै कुरो गर्ने हो नि उपस्थितिमा चाहिँ ठुलो कुरो होइन नि कसै हो त आज उपस्थितिमा के महत्त्वपूर्ण कुरा भयो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ अब यस्तै महत्त्वपूर्ण कुरो के भन्छ भन्दाखेरि पत्नीले चाहिँ एउटा लेडिज क्लबमा सिके सिक्दैछ नि क्या सि कुराहरू अनि त्यो सिकाउने उसले के भन्नुभएको भन्दाखेरि ल भोलि घरबाट आउने बेलामा तपाईँको घरमा जे फाल्तु चिज छ त्यो ल्याउनुहोस् त्यही भएर हामी सिकाइ अगाडि बढाउँछौँ भनेर पठाइदिनु भएको छ अनि उनले आफ्नो श्रिमा श्रीमानसँग आएर भनि थाहा छ आज हामीले त घरबाट एउटा फाल्तु चिज लानु परुरी छ नि भन्नुभयो अनि श्रीमानले पनि भने ए फाल्तु चिज नै लानुपर्ने हो ठिकै छ नि त अनि ए केलाई लान्छ उता भनेर सोधेर त तपाईँ हिँड्नु न मेरो मसँग तपाईँ जतिको फाल्तु घरमा के छ र यस्तो पनि भनि पत्नीले भनिन् आफ्नो पतिसँग सुन्नुहोस् न हजुर मेरो चप्पल बिल कुल चाहिँ नि चुड्यो साँझमा घर आउँदाखेरि मेरो लागि एक जोडी चप्पल लिएर आउनु भन्ला भनेर भनिन् अनि पतिले भनि, साँझ चाहिँ नि एक ठाउँमा चाहिँ मेरो भाषण छ तिमी पनि मसँग त्यहाँ आऊ भाषण सुन्नलाई मान्छेहरू भित्र पाएर चप्पल फेरि जान्छन् आफूलाई जुन चप्पल मनपर्छ त्यही टिप होइन अरे नेताहरू नेताहरूको कामै उत्पट्याङ त्यो सिकाउने त्यस्तै है अनि पत्नीले पतिले भनिन् तपाईँ मलाई वचन दिनुहोस् कि म मरिसकेपछि नि तपाईँ दोस्रो बिहे गर्नुहुन्न भनेर वचन दिनुहोस् मलाई भनेर भनिन् अनि पतिले पनि है के गर्ने ए मैले दोस्रो बिहे गर्ने नि ओ अब त म सारा जिन्दगी कसैको जन्ती बन्दी जान्द बुझ्यौ म त्यति आत्तिसकेका छु अरे यस्तो पनि हुँदै रहेछ भगवान् क्या नि हो हजुर ध्यान कहाँ छ हो ए उल्का उल्का अचम्म यस्तो हुन्छ कि ध्यान हुने कुरो फिटिक्कै छैन के गरे हो त्यो हाँस्नु पनि छ टेलिफोन टुटुट उठान टेलिफोन टुटुटुट हाँथ्यो हाम यस्तो कारणले कहिले चल्छ है जिन्दगी हो कुरो गरेपछि त अलिकति हुन्छ नि के भन्छ अलिक मजा आएने कि मजामा आएन ल है नाति विचार गर अनि त्यसपछि एउटा श्रीमतीले फेरि चाहिँ श्रीमती र श्रीमतीको विषयमा चाहिँ कुरो भएको छ अनि साथीले भने यहाँभन्दा पहिला त म हुकुमको बादशाह थिएँ बादशा बुझ्यौ रे भने अनि अर्कोले सुत्न अहिले चाहिँ के छ त भनेर त अहिले त म चिँडीको गुलाम छु नि हरिऊा अरे अनि <laughs> एउटा नातिले भने किन पिर बस्या छ उपा त हेर्नुहोस् बाजे जसलाई मैले दिल दिएँ त्यो दिल्ली गयो जसलाई मैले दिल दिएँ ऊ दिल्ली गई जसलाई मैले प्यार दिएँ त्यो पुे गई मजबुर भएर सोचेँ अब मरे पनि भयो मजबुर हुँदै सोचेँ अब मरे पनि भयो बिजुलीमा हात राखेको त्यतिवटा लोड सेडिङ भएको अझै अन्त यतिसम्म <laughs> <laughs> नेपाल हो नेपालमा त झन् केही पनि पुरा नहुने हो क्या आत्महत्या गर्छु भनौँ भनेर चाहिँ बिजुली छैन नि करेन्ट हुँदैन झिन्झेर मरौ भने अलिक डोरी यति कमजोर आएको छ भन्ने कुरो साँदिनी छैन त्यो एउटा घाँस त उठाउँछ भनेर मान्छेलाई कहाँबाट धान्स त्यही भएर भुलेर पनि नाति नाति नहो भुलेर पनि यो आत्महत्या गर्छु भने सोच्दै नसोच्दै हुन्छ कि आत्महत्या गर्ने जानुपर्छ विदेशतिर उतै उतै गरे गर्ने कसै हो हेर हाम्रो नातिहरू जिउ खानु यो गजेले आज फोडो गजोको कुरो हामीलाई त थाहा पनि थिएन यो कुरो भने छ नि अब त्यति कहाँ थाहा हुन्थ्यो त त्यसरी थाहा हुने हो त दिनहरूले थाहा पाउँथ्यो नि कसै हो नातिहरू त हो कि हो भनेर रटेरै भएन अहिले त झन् ए बाजे साह्रै मजाको कुरो भने खाने तिना नातिनाहरू यस्तै छ जिन्दगी हेर्नु के गर्छ भन्दाखेरि पतिले पत्नीले अब आफ्नो अन्तिम अवस्थामा अनि के भन्छ नाति के भने हौ कराउँती देख्यो भनेदेखि घाँस काट्ने अन्तिम अवस्थामा चाहिँ नि पतिले भने श्रीमतीसँग हेर नानी तिम्रो त्यो दौराजभित्रबाट सुनको गहराहरू मरिम चोरी गरेको थिएँ नि बाबा तिमीलाई थाहा भन्यो अनि पत्नीले रुङ्गे भने केही छैन हजुर भइहाल्यो नि त भनेर फेरि पतिले भने तिम्रो भाइले आजभन्दा पाँच वर्ष पहिला तिमीलाई चाहिँ जुन पाँच लाख रुपियाँ दिएको त्यो पनि मैले नै गायक गरेँ भने त्यति बेला चोरी भयो भने थियो नि भने पत्नी फेरि रुँदै भने केही छैन हजुर ठिकै छ मैले तपाईँलाई माफ गरेँ भने पतिले फेरि भने तिम्रो त्यो महँगा महँगा साडीहरू पनि मैले नै चोरी गरेर आफ्नो प्रेमिकालाई दिएको थिएँ नि भने पत्नीले भने केही छैन हजुर तपाईँलाई अहिले खानामा पिस पनि मैले त हालेको हो नि बाटो बराबर त भोलिहाल्यो <laughs> जब चाहिँ श्रीमान श्रीमतीको सम्बन्धमा नै चाहिँ नि ऊ भएन भने कसरी सम्बन्ध अगाडि भन्ने एकजनाले भने हेर आज मलाई मेरो श्रीमतीले बहुत मारिन्नु अनि किन हो मैले चाहिँ कैट्रिना क्याबको मिस गरिदिएको त्यही भएर मारिन् नि गर्छ भने ए कैट्रिना क्याब नभनेको ए होइन हो होइन हाम्रो त्यो हाम्रो चाहिँ नि धोवल गइटिन अरे बुरो बुझै मार्दिन हो केर्नी हो यस्तै छ है अनि के भए भन्दाखेरि श्रीमतीले भन् थाहा थियो यो केटाहरूको त कमन सेन्स नै छोड्दैन कमन सेन्स नै जिरो हुन्छ भने किन भनेर छोड्यो श्रीमानले अब हेर्नुहोस् अब जेन्स टोयलेटमा चाहिँ नि हुन्छ सानो आइलिउने अब सानो चाहिँ के अरे जेन्स टोयलेट पढ्न जान्छ नि बिवाको लड्काहरू पनि हो अब केटाहरू चाहिँ फलानी केटी आइल बिउ हो टोयलेटर लेख्ने गरे हुन्छन् क्या सार्वजनिक शौचालयमा अच्छा जेन्समा चाहिँ नि टोयलेट लेखेर को केटी गरेर के राजना जानी गरे खा त छैन अरे ए बाबाले जाउ होला जात्रा गरे राजना दियो बस्नै दिएनन् घडी खपि खानी भएन मलाई त त्यही फेरि अब खाना खान भएन हामीलाई पानको पात धुन्थ्यो गीत न त्यस्तै जस्तो नाति नाति नानी दे बस्नु दिएनन् ल अब स्वस्थ रहनु होला व्यस्त रहनुहोला हाँसेर जिन्दगी बिटाउनु होला यस्तै छ हजुर चलेको चलन अब गल्ती भयो माफ गर्नु होला यदि जबसम्म रिलेसनको भन्दा सबैले धन्यवाद अर्को सबैका लागि सधैँका लागि रेडियोको एक सय चार थक्त पाँच बिगारमा भोलि फेरि पनि जस्तो तिनजामा हाँसी मजाक गर्ने नै छौँ ह त्यो तिनजासम्मको लागि टिलुवा बाजेलाई बिदा दिनुहोस् कलापण आउने सघाउनेजीलाई धन्यवाद छ लौ नमस्कार